कालज ने गीतर सविशेष प्रस्तुति अजर अमर गीत स्वर्णिम युग का गीतर को सुंदर दस्तावेज नमस्कार उज्यालो नाइन्टी नेटवर्क को गौरवशाली प्रस्तुति अजर अमर गीतहरूमा यहाँलाई शालीन आमन्त्रण छ यो प्रस्तोता प्रकाश सामी प्राविधिक मित्र शशीन्द्र गौतम र नेपत्यका सहायक का आजको अजर अमर गीतहरू हामीले श्रद्धेय संगीतकार गायक एवं नेपाली संगीतका संरक्षक नातिकाजीमा समर्पण गरेका छौँ साठी साल कार्तिक सोह्र गते आजका दिन महायात्रा तय कर का नातिकजीपी जनसमाज में संगीत महर्षि संगीत सम्राट मेलेडी मेकर जस्ता विविध पदवीजत सम्मान रेडिओ नेपाल पीतकार को रूप में देशव्यापी पहचान बना भैया रेडियो नेपालका पहिलो संगीतकार भनेर चिनिएका नातिकाजीलाई गीतकार शंकरला मिछाने गायक हरिप्रसाद रिमालको स्वरमा मेरो आँखाबाट तिम्रो मुटु आँसु भएर बग्नेछ गीतका कारण नेपाली जनसमाजले चिन्दै र सुन्दै आएको आज उन्नाइस श्रदेय संगीतकार गायक नातिकाजीको स्वरमा कविवर माधव घिमिरेको शब्द ातिकाजीकी संगीतमा यो गीतसँगै हामी आजको यो अङ्क शुभारम्भ गर्दैछौ नेपाली नेपाल य नारे हम्रो चुन सिमालय नारे alai na साउदी अरबबाट दिनेश रावत लेख्नुहुन्छ सर्वप्रथम वरिष्ठ गायक तथा संगीतकार नातिकाजीप्रति श्रद्धा सुमन आज नातिकाजी विशेष कार्यक्रम अजर अमर गीतहरूमा अहिलेको नेपाल र नेपालीलाई सुहाउँदो नातिगाजीको राष्ट्रिय गीत नेपाली हामी रहला कहाँ नेपाली नरहे सुन्ने प्रतीक्षामा हुनुहुन्थ्यो र उहाँले यो चयन जाहेर गर्नुभएको छ त्यसै गरिकन हाम्रो ट्वीटरमा यस गीतलाई भू मान्छेले पनि चयन गर्नुभएको छ त्यसै गरिकन निरञ्जीले निरन्ताईले पनि चयन गर्नुभएको आजको यो कार्यक्रममा नातिकाजीका कुरा गर्दा नातिकाजीका बारेमा धेरै कुराहरू नयाँ पनि हुनेछन् धेरै कुराहरू प्रकाशनमा नआएका कुरा पनि हुनेछन् हुने तर विशेष एउटा सम्झिनु कुरा रेडियो नेपालको कु स्थापना कालसँगै प्रजातन्त्र नेपाल रेडियो पछि काठमाण्डुको सिंहदरबार भित्र नाचघरमा रहेको रेडियो नेपाल स्थापना भएपछि त्यति लाइभ गीत गाएर सात सालमा रेड नेपाल प्रवेश गरेका नातिकाजीले 2007 हजार सात सालको अन्त्यतिर शंकर लामीछानीको शब्द आफ्नै संगीतमा गायक हरिप्रसाद रिमाल र केही साथीहरूलाई माइक्रोफोन अगाडि पहिलो गीत मार्फत रेडियोमा ब्यौजाएका थिए भने उनी स्वयं आफैले दुई हजार सालमा पहाड़ बसी वनमा खेली हुर्केकी अकेली पुष्प नेपालीको शब्दमा गाएर गायकका रूपमा प्रवेश गरेका थिए नातिकाजी श्रेष्ठको जन्म ललितपुर अर्थात पुरानो नाउ ये यल यलको पुलचोक भन्ने ठाउँमा उनको उहाँको जन्म उन्नाइस सय बयासीमा भएको थियो पुष तीन गते आज हामीलाई प्राप्त भएको जानकारी अनुसार नातिकाजी संगीत प्रतिष्ठानले उहाँको जन्मदिन पुष तीन गते मात्र वार्षिक कार्यक्रम गर्दै आएको कुरा र त्यस दिन उहाँको एउटा नयाँ भजनको एल्बम पनि प्रकाशनमा आउने जानकारी आएको छ जा। नातिकाजीको संगीतमा धेरै कलाकारले गीत गाएका छनृ विशेष गरेर सम्झिनै पर्दा प्रेमदोज प्रधानको नाम स्मरणमा आउँछ प्रेमदोज प्रधानले नातिकाजीका धेरै गीत युगल गीत फिल्मी गीत गाए पनि आधुनिक गीतमा राजेन्द्र थापाको शब्द र नातिकाजीको संगीतमा गाएको यो गीतले पञ्चायतकालको त्यो समय रेडियो नेपालको त्यो सदाबहार गीत संगीतको याद दिलाउँछ ै जाऊ फुलहरू छोपी देऊ तारा जु बन्द गरीतहरू तिम्रो याद आउने सबै सी तिम्रो याद आउने सबै सी झरू पार लैजाऊ फुलहरू छोपी देऊाजु बन्द गरीतहरू तिम्रो याद आउने सबै चिजहरू तिम्रो याद आउने सबै चिजहरू याद आने सब सी झर तिम्रो याद आने सब खे भगुला संसार देखे भगुला तिमी बत सकदिन अति रमन उड नुज तर मुक्त मुक्ति पाउँदिन सपनामा पनि शान्ति तिम्रो याद नी ठाव छह लाऊ फूल छोपी देव तारा जू बंद कर गीत हर तिम्रो याद आउने सब चीजर राजेन्द्र थापाको शब्दमा नातिकाजीको संगीतमा सदाबहार गायक प्रेमदोष प्रधानको शो तीस दशकको नेपाली संगीतको स्वर्णिम युगलाई उच्च आकर्षण दिने यो गीत हामीले चयन गरेका थियौं सन्तोष कुमार ढकाल सन्तोष कुमार ढकाल अगाडि लेख्नुहुन्छ कुखुरा बास्यो बिहानी हाँस्यो सुन्न आतु गरेर प्रेमद्वज प्रधानको गीतसँगैको कुरा गर्दा फतेमाहनको पनि सम्झना गर्नुभएको छ गुजेश्वरीको भजन मण्डली जहाँबाट हार्मोनियम बजाएर नातिकाजीको सांगीतिक यात्रा शुरू भयो मामा घरमा जन्मै हुर्केका नातिकाजीको बाल्यकाल गुजेश्वरी भजन मण्डलीबाट शुरू भयो र लामो समय उहाँले धार्मिक भजन र विशेष गरेर निर्गुण गायनहरूमा आफूलाई साथ दिनुभयो सन्तोष कुमार ढकाली नै चयन गर्नुभएको हे निराका निरञ्जन प्रभो आज हामीले यो कार्यक्रममा बजाउन सकेनौं कारण यो गीत अलगै रूपमा नातिकाजीको बयानब्बे जन्म जयन्तीको सन्दर्भमा प्रकाशन हुने तयार, तयारी हुँदैछ र उहाँले चयन गर्नुभएको अर्को गीत नातिकाजीले रे रेडियोमा गाउनुभएको पहिलो गीत पहाड़ बसी बनामा खेली हुर्केकी अघिल्ली अवश्य पनि हामी बजाउने नै नातिकाजीका बारेमा धेरै कुराहरू प्रकाशनमा आउन बाँकी पनि छनृ धेरै कुराहरू आए पनि विरोधाभासपूर्ण पनि छ तर नातिकाजीको मूल देनको रूपमा हामीले बिर्सनै नसकिने एउटा घटना हो उहाँको आसाम भ्रमण नातिकाजी आफ्ना थुप्रै कलाकार साथीहरूलाई लिएर आसाम भ्रमणमा गयो एउटा सांगीतिक टोली सहित फर्केर आउँदा कुनै के कारणले हो उहाँहरूले दार्जीलिङको तीन घण्टाको यात्रा गर्नुभयो त्यो दार्जीलिङको यात्रा नै नातिकाजीको र नेपाली आधुनिक संगीतको महत्वपूर्ण यात्रा भयो नातिकाजी शिवशंकर रामशरण दर्नाल मनश्याम दर्नाल जस्ता थुप्रै कलाकारको स्वागतमा दार्जीलिङका कलाकारले जुन गायन प्रस्तुत गरे त्यहाँ नातिकाजी श्रेष्ठले त्यहाँ मञ्चन भएका गीतहरूलाई रेडियो नेपालमा रेकर्ड गर्न आह्वान गर्नुभयो यसमध्ये धेरै कलाकारहरूले पसिआएर रेडियो नेपालमा गीत रेकर्ड पनि गराउनुभयो आजको यस कार्यक्रममा अन्य चर्चा पनि हुने नै छन् हामीलाई भक्तपुरबाट पुरूषोत्तम मोनकर्जीले लेख्नुभएको छ मेरो बालापनको याद हजुर गरे हजुर बुवाले जब यी गायकलाई ठूलो सम्मान दिनुहुन्थ्यो भनेर उहाँले लेख्नुभएको छ अब त्यसै गरिकन जयसिंह महाराजीले लेख्नुहुन्छ बन्द गरेर गीतहरू तिम्रो याद आउने सबै चिजहरू दशैं दीपावलीको विधापछि यो कार्यक्रम सुनिरहमाउँदैछु भनेर लेख्नुभएको छ निराजन सिंहखाजी निरन्धाले पनि आफ्नो प्रतिक्रिया व्यक्त गर्नुभएको छ गीत बधाई दिनु धन्यवाद भन्दै पाल्पाबाट राजेश्वर उदयजीले कार्यक्रम सुनेर म कार्यक्रममा झुम्न थालेको छु भनेर लेख्नुभएको छ रतन चन्दजीले पनि प्रदेशबाट हामीलाई नेपाली हामी रहला कहाँ नेपालै नरहे एकपटक सारा नेपालीले मनन गर्ने पर्ने श्रद्धा सुमन उहाँलाई भनेर लेख्नुभएको छ भैँसीपाटी जलविनायकबाट उत्तम राईजीले पनि आफ्नो गीत नातिजी नाति रेडियो नेपालमा स्वर परीक्षा दिएर गीत गाउने गायक गायिकालाई निकै कड़ा गर्थे तर राम्रो स्वर भएका कलाकारलाई प्रेरित पनि गर्थे नातिकाजीद्वारा धेरै प्रेरित भएका गायकमा उदित नारायण झा पर्छन् जो पछि चलचित्रका नायक पनि भए र पार्श गायक पनि भए तर चलचित्रकी नायिका माला सिन्हालाई पनि नातिकाजीले गायनमा एउटा अवसर दिनुभयो सिंहबहादुर बस्नेतको रचना नाति नातिकाजीको संगीतमा यो गीत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 जहाँ जापानमा काम गरी अनुभव प्राप्त सैत्वद्वारा जापानिज तथा चाइनिज खानेकुराका परिकार बनाइन्छ पैसाको चिन्तै लिनु पर्दैन सस्तो मूल्यमा स्वस्थकर खानेकुराका लागि ममता छु फोन शून्य छपन्न पाँच अस्सी चार सय बयानब्बे पोखरा लेक साइड फोन शून्य Learn with us, IELTS, TOEFL, SAT, PTA, GRE, GMAT. Study in Australia, New Zealand, USA and Europe. Our SAT preparation guarantees you 100% scholarship in U.S. Contact World Access Nepal, New Baneshachok in front of Janta Bank for number 4784684. Mobile 9851199117. World Access Nepal. And access of whole opportunities. याला पिक कलेज अफ बिजनेस म्यानेजमेन्ट तिन कुने गैरी गाउँ काठमाडौँ लिङ्कन युनिभर्सिटी मलेसियाबाट सम्बन्धन प्राप्त यस याला पिक कलेज अफ बिजनेस म्यानेजमेन्ट तिन कुने गैरी गाउँमा बिएचएम र एमबीए कोर्समा अध्ययन गर्नका लागि छिट्टै सम्पर्क गर्नुहोला सीट सीमित छ सब जानकारीका लागि याला पिक कलेज अफ बिजनेस म्यानेजमेन्ट तिन कुने गैरी गाउँ काठमाडौँ फोन शून्य सहुलियतमा डाक्टर बन्ने सुवर्ण अवसर चीनको सरकारी इचुन र गनान विश्वविद्यालयले गएको दस वर्षदेखि क्रमश रू तेह्र र पन्ध्र लाखमै अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त एमबीबीएस कोर्स अध्ययन गराइरहेकोले विज्ञान विषय लि कक्षा बाह्र वा सो सरह अथवा एचए कोर्समा कम्तिमा पचास प्रतिशत अंक ल्याई उत्तीर्ण गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला विश्वविद्यालयका विशेषताहरू विश्व स्वास्थ्य संगठन तथा नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त विशेष छात्रवृत्तिको व्यवस्था साथै उत्पादित जनशक्ति नेपालका चर्चित अस्पतालहरूमा कार्यरत चौविस घण्टा सेवाका लागि स्पीड इन्टरनेशनल प्राली पुतली सडक काठमाडौँ फोन शून्य एक चौवालिस पैतालिस सात सय बाह्र चौवालिस पैतालिस सात सय तेह्र सही प्रश्न विचार उज्यालो 90 नेटवर्क कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज अजर अमर गीतहरूको यो सानो अभ्यन्तर पश्चात पुनः यहाँहरूलाई स्वागत छ प्राविधिक मित्र सशेन्द्र गौतमका साथमा यो प्रस्तोता प्रकाशीको हामीलाई हाम्रो फेसबुकमा लेख्नुभएको छ वरिष्ठ गायक संगीतकार दिवाकर खड्गाले कुनै दिन पहाड़मा बाई माला सिन्हाको लागि धन्यवाद भनेर त्यसै गरिकन साउथ वेस्टर्न कलेजका अध्यापक विष्णुबहादुर थापा लेख्नुहुन्छ हामी जस्ता श्रोताको कानहरूमा हप्तामा जम्मा तीन दिन मात्र पवित्र हुनेछन् अस्ति हाम्रो एकजना म्यामले हामी साउथ वेस्टर्न कलेजमा अजर अमर गीतहरूको प्रशंसा गरिरहनु भएको थियो सायद यो कार्यक्रमको सफलताको श्रेय त्यही हुनुपर्छ त्यसै गरिकन पाल्पाबाट राजेश्वर उदयजी लेख्नुहुन्छ पर्खेर बस्ने बानी भयो दाजु सांगीतिक बौद्धिक खुराक भयो अवत नसुनी बस्न नसक्ने भयो सुदीप घिमिरे लेख्नुहुन्छ अति राम्रो कार्यक्रम सुन्ने प्रयास सदैव गर्नेछु उहाँ यति बेला मुम्बईमा हुनुहुन्छ राजेश्वर उदयजी फेरि अगाडि लेख्नुहुन्छ अजर अमर गीत संगीत सम्बन्धित यथार्थ र दुर्लभ घटना गतिविधि सुन्ने अवसर प्रदान गर्नुभएकोमा उज्यालो यो फिल्मलाई धन्यवाद भनेर लेख्नुभएको छ यहाँलाई पनि आफूलाई लागेका कुराहरू हाम्रो फेसबुक यूजेवाई उज्यालोमा या त पीआरए केएसएस प्रकाश एसएवाईएमआई प्रकाश हामीमा लेख्न सक्नुहुनेछ त्यसै गरिकन हाम्रो ट्विटरमा पनि यहाँले आफ्नो विचारलाई उदृत गर्न सक्नुहुनेछ शिव समीपले नातिदाईको एउटा तारा डाँडा पारी अर्को डाँडा वारी भन्ने गीत अनुरोध गर्नुभएको छ हामीले अनुरोधको क्रमलाई जारी नै राख्नेछौं तर नारायण नातिकाजीका संगीतमा धेरै गीतहरू भएका हुनाले धेरै शैलीका धेरै भावका गीत भएको हुनाले यो पाउने एक घण्टाको कार्यक्रममा हामीले मुस्किलले सातवटा गीत छानेका छौं सम्भवत यहाँको चयन पनि अवश्य पर्ने नै छ अब एउटा गीत जसको कथा निकै रोचक पनि छ कविवर माधव घिमिरे को दोस्रो विवाह भएपछि उहाँको पत्नी महाकालीसँग उहाँ नयाँ डेरामा सर्नुभयो लैन चौर विवाह भएको पहिलो पहिलो वर्ष नै उहाँको जीवनमा एउटा नयाँ घटना घट्यो उहाँकी पत्नी महाकालीले एक दिन सपनामा आफै मरेको देख्नुभयो र यो कुरा वहाले माधव घिमिरलाई सुनाउनुभयो र कविवर माधव घिमिरले त्यही सपनालाई शब्दमा व्याख्या गर्नुभयो र बनाउनुभयो एउटा काव्यात्मक गीत आजेर री के देखें सपना मई मरी यो गीत रचना भिमिरे इसको संगीत नातीकाजी बाहेक ना नारायण गोपाल बाहेकर्क विप छीत रेकर्डिंग हन्भंद अगी नारायण गोपाल काठमंडोपाल गायब थे माधव घिमिरे नारायण गोपाल को घर में खोज तलाश करे तर नारायण गोपाल लमजुंग किनार रही मर्संग दी खोला हेन गई थी यो गीत को एवं पंक्ति में कति नरमाइल मर्स्यांगी खोला सुसाई रखे मर्स्यांगी कसरी सुसाऊँ त्यो अभूत कर नारायण गोपाल त्यांगेस भोलिपल्ट गीत को रेकर्ड भो इस बनो कालजयी गीत मैं मरी गाय को मैं मरी गाय को बताशी रंग को फूल नहीं धरी गाय त्रय <laughs> सार जन्म दिए ईश्वर बैंसमा नवि माधव घिमिर के रचना में नातिजी के संगीत में स्वर सम्राट नारायण गोपाल को स्वर यो यो में यह गीत रोचक कथत नातिधव घिमिरे का बीच रोचक संबंध बनी नातिकजी मधव घिमिराधव घिमिरे नातीकाजी नाती भन्थे दुई का बीच में नाती बाजे संबंध बलावट में थी नातिकाजीको देहान्तपछि उनको सम्झनामा नातिगाजी संगीत समाजको गठन भयो दुई हजार बासठी र यो सांगीतिक समाज बनेपछि यसका धेरै कार्यक्रम नातिकाजी स्मृति समाज बनेपछि यसका धेरै कार्यक्रमहरू नाति भयो नातिकाजी स्मृति समाजले दुई साल पौष तीन गते नेपाल प्रज्ञा प्रतिष्ठानमा को मञ्चमा नातिगाजीको एक्कासी जन्म जयन्तीको पछिमा कार्यक्रम आयोजना गर्यो जसमा वरिष्ठ गायिका तारादेवीलाई नातिगाजी संगीत सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा वरिष्ठ गायिका तारादेवी सम्मान पनि भएको थियो यसका अध्यक्ष त्यति बेला डाक्टर रामान श्रेष्ठ त्रिसित हुनुहुन्थ्यो संयोग वा एउटा घटना नातिगाजी तारादेवी त्यसै गरिकन डाक्टर रामान त्रिषित र संगीतकार अम्बर गुरूङ सबैलाई एउटै रोगले ग्रस्त बनाएको छ पार्किसन डिजिज नातिकाजी पनि त्यही रोगले जानुभयो तारादेवी पनि रामान्तुषित पनि र अहिले गायक हासी कलाकार मदन कृष्ण पनि त्यही रोगले ग्रस्त हुनुहुन्छ हाम्रा प्राय कलाकारलाई लाग्ने रोगहरूमध्ये यो रोगले चाहिँ नयाँ ठाउँ वा नयाँ परिचय बनाइरहेको छ र कलाकारहरूले सायद धेरै स्ट्रेसका कारणले पनि यो रोग लागेको हुन सक्छ प्रिय दर्शन मानन्दजी लेख्नुहुन्छ सवा नौ बजाउनै गाह्रो लाग्न थालिसक्यो यो कार्यक्रमको प्रतीक्षाको बारेमा का उहाँको आफ्नो विचार त्यसै गरिकन अर्जुन प्रसादजीले पनि उदित नारायण झाको नाम लिनुभयो उनको हिउँको पहाड़ होइन गीत सुन्न मन छ भनेर लेख्नुभएको छ हामीले उदित नारायण झाको गीत राखेका छौं सा। समयले साथ दिएमा अवश्य बजाउनेछौं अर्जुन प्रसादजी नातिकाजीको संगीतमा पछिल्लो पुस्तामा प्रदीप राज पाण्डेदेखि लिएर एम बरालसम्मले गाउनुभएको छ र अघिल्लो पुस्तामा प्रेमदोज प्रधान मानिक रत्न नारायण गोपाल पुष्प नेपाली बच्चु कैलाश तारादेवी ज्ञानु राणा थुप्रै कलाकारले गाउनुभएको छ र धेरै गीतहरू हामीले यो छोटो कार्यक्रममा समावेश गर्न सकेका छैनौं र यसपछिको एउटा गीत छ यो गीतमा स्वर छ तारादेवीको नातिकाजी र तारादेवीको संगीत र गायनको कम्बिनेसन एउटा ऐतिहासिक झलक थियो एउटा एउटा युगान्तकारी परिवर्तन थियो साधनी शाहको शब्दमा नातिकाजीको संगीतमा तारादेवीले गाएका सम्पूर्ण गीतहरूले एउटा कालखण्ड बनायो त्यसै गरिकन धर्मराज थापाको रचनामा नातिकाजीको संगीतमा तारादेवीले गाएका कैयन गीतहरू ऐतिहासिक भयो तर चलचित्रको गीतमा नातिकाजीको संगीतमा माधव घिमिरेकै शब्दमा तारादेवीले गाएको मनको बाँच चलचित्रको यो गीत पनि एउटा माइल मानिन्छ सुकान्तिपुरमा सपनाको सुरमा सम्झ्यो कि प्याराले कविवर माधव प्रसाद घिमिरेको रचनामा श्यामश्वेत चलचित्र मनको बाँधबाट लिइएको यस गीतमा स्वर तारा देवीको संगीत आजका हाम्रा श्रद्धेय संगीतकार नातिकाजीको नातिकाजीको जन्म उन्नाइस सय बयासी भुइँचालो आउनुभन्दा महाभूकम्प आउनुभन्दा आठ वर्ष अगाडि ललितपुरको पुलचोकमा भएको थियो उहाँले रेडियो नेपालको स्थापना भएदेखि दुई हजार सात सालदेखि नै रेडियो नेपालमा त्यति बेला रेकर्ड गर्ने चलन थिएन लाइभ गीत गाएर आफ्नो गायन आरम्भ गर्नुभएको थियो उहाँका पिता मोहनलाल श्रेष्ठ र माता चम्पादेवीको संरक्षण नपाए पनि उहाँको बाल्यकाल मावलीमा बित्यो गायन र संगीतमा उहाँ तीन पटक स्वर्ण पदकद्वारा सम्मानित हुनुभयो भने नेपाली कलाकारलाई दिइने उच्च पुरस्कार इन्द्र पुरस्कारद्वारा उहाँ दुई सालमा सम्मानित हुनुभयो र दुई हजार छत्तीस सालदेखि नै उहाँ रेडियो नेपालमा अधिकृतको रूपमा बढुवा हुनुभयो नातिकाजीसँग प्रशस्त क्षमता प्रशस्त संगीत साधना र संगीत ज्ञान भए पनि त्यति बेलाको नेपालको सरकारी नीतिले वा अन्य क्षेत्रले उहाँको त्यो प्रयोगलाई रेडियो नेपालभित्र र केही चलचित्रभित्र मात्र सीमित राख्यो नातिकाजीसँग क्वायर गर्न सक्ने वा वाद्यवृन्द संयोजन गर्न सक्ने विभिन्न अन्य संगीत गर्न सक्ने क्षमता थियो उहाँले महाकवि देवकोटाको कुञ्जिनीलाई संगीतबद्ध गर्नुभयो नेपालको फूलबारी र अन्य गीत नाटकहरू उहाँले संगीत गर्नुभयो भने नेपाली चलचित्र मनको बाँध सिन्दूर सिन्दूरमा उहाँले गोपालिंजनसँग सहसंगीत गर्नुभयो भने पछि आएर उहाँले पच्चीस वसन्तमा शिवशंकरसँग सहसंगीतमा काम गर्नुभयो र पञ्चायतकालमै बनेको चलचित्रका निम्ति उहाँले वृत्तचित्रका निम्ति पनि संगीत गर्नुभयो यी धेरै प्रसंगका बीच पनि नातिकाजीलाई हामीले मेलोडी मेकर का रूपमा सदैव सम्झिन्छौं निबन्धकार शंकर लामछानीको भाषामा नेपाली संगीतमा मू सृजना गर्ने पहिलो श्रेय नै नातिकाजीलाई जान्छ ट्विटर युजेवाई ए, ए एएलओ उज्यालोमा र एसएवाईएमआई सामी पीआरए केएसएस प्रकाश हामी प्रकाशमा हामीलाई मेन्सन गर्नुहुने मित्र चिजन भट्टराई र शिवराज पुन लेख्नुहुन्छ सात आठ वर्षको उमेरमा मेरो साथीलाई मैले नातिकाजी भन्दै जिस्काउने गर्थेले उईले नै मनमुटुमा बसेको नाम हो नातिकाजी त्यसै गरिकन भक्तपुरबाट पुरूषोत्तमजी लेख्नुहुन्छ मेरो मावोली चौतारा हो जहाँ उहाँको बुवा प्रधान हुनुहुन्थ्यो सायद उहाँ एकपटक त्यहाँ पुग्नु पनि भएको थियो भने लेख्नुभएको छ यो सायद उहाँले प्रेमदोज प्रधानको बारेमा लेखेको हुनुपर्छ चिजनजीले पनि वारी र पारी घाम र छाया माझैमा पियाएर संसारमा जन्म दिएर ईश्वर वैंशमा नमाएर अंशलाई उदृत गर्नुभएको छ त्यसै गरिकन सुकाजीले कुनै दिन पहाड़मा वस्तु हेर्न गएको यो दुर्लभ गीत बधाई दिनुभयो धन्यवाद भन्नुभएको छ भने रमेश पाण्डेजीले बुटवलबाट चारै दुर्लभ गीत सुनाउनुभयो माला सेनाको स्वरमा धन्यवाद भन्नुभएको छ त्यसै गरी राउसे अजर अमर गीतले मोहनी नै लगायो भन्नुपर्ला हप्ताको तीन दिन एक एक घण्टा एकछिन जस्तै लाग्छ दाजुको तपाईँ कार्यक्रम भनेर देख्नुभएको छ भने नातिकाजी अमृतलाल श्रेष्ठको उपनाम हो जस्तो लाग्छ सायद हजुर बुहारी राखिदिएको हुनुपर्छ नातिकाजी उपनाम न हो तेकन हमीर सुदीपजी लिख्भ आज र रात के देखे सपना मईमरी गई नारायण गोपाल अज राम गीत जी सुने सुनोसुनो लगने वेख्तेसन धीरे गीत बजे आज धन चिजन भट्टरायजी यहां सब हार्दिक आभार व्यक्त करते अब अर्क गीत नातिकजी को, नाति को सा गायक सुगम संगीत में युग शुरूआत करने श्रेय का एक हकदार गायक मानिक रत्न स्थापित को स्वर डाक्टर रातुषित को शब्द में यो कस्तो रात दि बाल मोटु बल्द कस्तरा चल यो कसो कति कथित j wow. मानिकरत्नको स्वरलाई हाम्रा मित्र शबनम कार्की अधिकारीले मेरो प्रिय गायक भन्ने उदित गर्नुभएको छ मेरो जीवनको सांगीतिक यात्राको अत्यन्त निकट मित्र शबनमजीलाई धन्यवाद र त्यसै गरिकन गायक दिवाकर खड्गा जो यो जावला खेल परिसरमा सांगीतिक कार्यक्रम गर्ने सक्रिय श्रष्टा हुनुहुन्छ नेपाली सुगम संगीतलाई अत्यन्त माया गर्ने र उज्यालो एफएमका छिमेकी पनि हुनुहुन्छ वहाँ दिवाकरजीलाई पनि धेरै धन्यवाद त्यसै गरिकन विदेशमा बसेर कार्यक्रम सुन्दै गर्नुभएका संगीतकार हुतराज शर्माकी छोरी शर्मिला शर्मालाई पनि हार्दिक धन्यवाद हार कार्यक्रमलाई विसाउने बेला एउटा महत्वपूर्ण कुरा भन्न जरूरी लाग्छ गायक संगीतकार गीतकार अम्बर गुरूङले कसैको संगीतमा पनि गीत गाउनुभएको छैन आफ्नो जीवनकालमा तर एउटा गीत नातिकाजीको संगीतमा गाउनुभएको छ पहिलो बास वस्तछ यात्री झ्याउकिरी रुवाई अम्बर गुरूङले जीवनमा अति सम्मानका साथ गीत गाएको नातिकाजीकै मात्र हो कुनै दिन सम्भव भयो त्यो गीत अवश्य प्रसारण गर्नेछौ र अर्को कुरा नातिकाजी गीत रेकर्डिङको बेला रेडि नेपालमा काम फत्ते भयो भने उहाँले भन्ने एउटा सम्वाद निकै प्रसिद्ध छ खायो है खायो आज चामलको भात खायो केटाहरूले कुनै रेकर्डिङ सफल भयो भने उहाँले खायो आज चामलको भात खायो भन्ने उहाँको ठेगो नै थियो र वहाँको अत्यन्त प्रसिद्ध व्यक्तित्व थियो उहाँ मुठी कसेर चुरूड पिउनुहुन्थ्यो र चुरूको पाइ आफ्नै हत्केलामा अर्को हातले झार्नुहुन्थ्यो र चुरूको पाइ नखसेसम्म पनि वहाँ मूडमा म्युजिक सुन्ने गर्नुहुन्थ्यो वा टेक लिँदै गर्ने गर्नुहुन्थ्यो यी धेरै सम्झनाका बीच उज्यालो एफएम नाइन्टी नेटवर्क श्रद्धाका साथ श्रद्धेय संगीतकार नातिकाजीलाई समर्पण गर्दै सम्झना गर्दै आजको यो नातिगाजी विशेष कार्यक्रमबाट प्राविधिक मित्र शशीन्द्र गौतमका साथ म प्रस्तुत प्रकाशनी बिदा चाहन्छौ अब सोमबार भोलि हामी अन्य चर्चा लिएर हुनेछौं हामीलाई विदा दिनुहोस् नातिगाजीको स्वरसँगै पुष्प नेपालीको शब्दसँगै नातिकाजीको पहिलो गीतसँगै हवस्त शुभरात्री भी मी गुरे बनि क भुल सिमभूति बनि मोगी